स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्लो अर्पण समर्पणको अर्को एउटा रमाईलो बसाइली राजा पनि हामी आइसकेका छौँ प्रकृति कक्षीमा हुनुहुन्छ यति बेला राजा नि तपाईँको साथमा तपाईँ सँगै छु मतीक्षा लाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक हर दिन आउने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र यो श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ यदि आफन्तलाई सम्झिन मन लागेको छ घर परिवारलाई सम्झिन मन लागेको छ अथवा कसैलाई केही सन्देश दिन परेको छ भने पनि होला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् तपाईँको कु सम्झनाको साथमा हामी नेपाली फिल्मका नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने नै छौँ र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ विशेष गरी हामी तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि हरेक दिन दिउँसो दुई बज्ने बित्तिकै समाचार सके बित्तिकै तपाईँको माझमा आउँछौँ करिब करिब तिन बजीसम्म रहन्छौँ तपाईँको दुःख सुखको साथी बनेर आउँछौँ तपाईँको सम्झना तपाईँकै घर परिवारसम्म पुर्याउनको लागि आउँछौँ यदि टाढा जानुभएको छ कतै अथवा फोन गर्दाखेरि मोबाइलमा सम्पर्क नभइराखेको अवस्था छ भने एकपटक पक्कै पनि तपाईँले हामीलाई सम्झिनुहोला पक्कै पनि हामी, हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म तप पुर्याउँछौँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर म तपाईँको स्टुडियो वरिपरि नै हो ए स्टुडियो वरिपरिबाट हजुर ठ्याके भन्नु पर्दा के आनि रहनुहुन्छ अ ठ्याके जतिल पछारी जतिल पछारी हजुर अनि यहाँको शुभ नाम मेरो नाम पो हजुर गोविन्द हो गोविन्द अनि गोविन्दको पछारी के छ गोविन्द गिमिरे गोविन्द गिमिरे गोविन्द जी हजुर के गर्नुहुन्छ तपाई म मेरो सानो व्यापार छ सा हजुर व्यापार छ व्यापार पनि नजिकै छ आनन्द रहेछ घरमै बसेर व्यापार गर्नु भएको छ ठिकै छ सधैँ रमाइलो भइराखोस् यही नयाँ वर्षले अझ धेरै रमाइलो पनि तपाईँको जिन्दगीमा थप दियोस् शुभकामना तपाईँलाई है धन्यवाद अनि यहाँ आज अरूपट समरपुरमा आउनु भएको छ पहिलो पटक हो कि मेरो फर्स्ट नै हो तपाईँको प्रोग्राम बेलुका त्यो लोकदोरी प्रोग्राम चलाउनु हुन्छ होइन त्यो चाहिँ सुनिरहेको आज़ थिएँ मैले ट्राई पनि गरेँ त्यहाँ अलिकति प्याक हुने रहेछ त्यसमा लागेको थिएन तपाईँको यो प्रोग्राममा चाहिँ अनि सम्झना कस कसको लागि मेरो त्यस्तो स्पेसल सम्झना त कसैलाई छैन होइन कोही पनि अब अहिले होल आफ्नो आफन्तहरूलाई चाहिँ भर्खरै नयाँ वर्षको माहौलमा नजिकै छौ नि त टाढा पुगिसकेको छैन त्यसको चाहिँ शुभकामना अनि फेरि अब रामनवमी आउँदैछ हाम्रो रामले चाहिँ रावणलाई ऊ गरेको दिन के भन्छ त्यो सत्य असत्यमाथि सत्यको विजय भन्छ होइन पनि शुभकामना हुन्छ गोविन्दी खालकोमा आउनुभयो खुसी लाग्यो यसो सम्झिन मन लाग्यो भने हामीलाई माया गर्नुहुन्छ भने कहिले काहीँ फोन गर्दै गर्नु हजुर हजुर यसमा नेपाली फिल्मको गीतहरू बजाउनु हुँदो रहेछ त्यो राम्रो रमाइलो कुरो होइन तपाईँहरूले चाहिँ नयाँलाई मात्र भन्दा पनि कहिलेकाहीँ चाहिँ सेड्युल बनाएर क्या अलिकति पुराना सेन्टी होइन त्यो इभर ग्रिन सङहरू हुन्छ नि कहिले पनि त्यो नमर्ने गीतहरू क्या पक्कै पनि त्यस्तो गीतहरूलाई पनि बजायो भने चाहिँ अझै प्रोग्राममा तपाईँको फ्यानहरू अरू बढ्छन् क्या किनभने न्यु जेनेरेसनलाई त थाहा नयाँ पुस्ताको गीतहरू त होइन पुराना मान्छे पनि छन् क्या तपाईँहरूको अर्पण एफएम सुन्ने जस्तो हामी नै छौँ मेलोडियस तर आज नयाँ गीत सङ्गीत परेको बेलामा गोविन्दीले सम्झिनु भयो ठिकै छ तपाईँको यो सल्लाह सुझावलाई सिरोधारे गरेर अगाडि बढ्छ भने सम्झिनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी नयाँ नयाँ गीत सङ्गीत मात्र तपाईँको माझमा प्रस्तुत गरिराखेका छैनौँ त्यसो त तपाईँले आज सुन्नुभएको दिनमा नयाँ गीत सङ्गीत बजेको पनि हुनसक्छ तर पुराना पुराना गीत सङ्गीत कुन दिनमा बजाउने भनेर चाहिँ हामीले सेड्युल बनाएर त्यही अनुसारले तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ कहिले नयाँ कहिले पुराना कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई मिक्स गरेर पनि बजाइराखेका छौँ र सुनिराख्नु होला कार्यक्रम तपाईँले माया गर्नुभयो तपाईँको सल्लाह सुझावहरू अझ धेरै पाइराख्यौँ भने वास्तव हामी अझ धेरै अगाडि बढ्न पनि सक्छौँ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा भने तपाईँको सम्झना एकैछिन पछाड़ी लिन्छौँ एउटा मिठो आवाज नै तपाईँको माझमा राख्नुपर्छ यति बेला रिदम एल्बम भन्दा पनि फिल्ममा समावेश रहेको गीत हो निकै नै मिठो छ शब्द तपाईँलाई निकै नै मनपर्छ तपाईँको मनलाई छुन्छ वास्तवमा यी शब्दहरूले यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि पागल म बन्न सक्छु सकदीना मृत्यू रोज नोजना छोड़ेगा भैसे पानी पागन मक् दु हजार सत्तरी सालन अवसर में हमारा संपूर्ण ग्राहक तथा शुभचिंतक हार्दिक मंगलमय शुभकामना श्रीकृष्ण पूजा सामग्री बकुलहर मिनी मार्केट भि प्रोप्राइटर कृष्ण शर्मा सोनू शर्मा मोबाइल अंठानब्बे चार पचास का सामग्री धार्मिक पाठ्यपुस्तक एवं राशि अनुसार का पत्थर वास्तु यंत्र सुखद मूल्य में पाइन नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आजीवन सदस्य तथा वैदिक सनातन धर्म प्रेमी समुदायहरूमा सुख शान्ति समृद्धि सुस्वास्ने दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रीराम वैदिक संस्कृत गुरुकुलम सञ्चालक संस्था एवं वैदिक प्रज्ञा प्रतिष्ठान नेपाल रणपातेरा जय मङ्गलाजितवन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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रेष्ठ सप्लायर्स रत्नगर एक हरिहर मन्दिर नजिक प्रोप्राइटर रामकुमार श्रेष्ठ फोन शून्य छप्पन्न पाँच दुई सय नब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय चौरात्तर हामी कहाँ वासिङ गिटी बालुवा रोडाढुङ्गा ग्राभेल इट्टा माटोका साथै ट्राक्टर ट्रिप्रो भाडामा चाहिएमा सदैव सम्झनुहोस् श्रेष्ठ सप्लायर्सलाई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 नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारजहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगर दस मोबाइल अन्ठानब्बे अध्यक्ष राजेन्द्र कुमार थापा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेयर सदस्य उपभोक्ता कर्मचारी वर्ग एवं सरकारवाला शुभचिक व्यक्ति तथा सङ्घ संस्थाहरूमा नयाँ वर्षले नयाँ जोस जाँगर र उमङ्ग पैदा भई सफलताको बाटोमा अगाडि बढ्न हौसला मिलोस् सुख शान्ति र समृद्धिको हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछौ अध्यक्ष शिवकान्त पौडेल एवं श्री हरिहर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड रत्नगर आठसित नव वर्ष सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त जन तथा शुभ चिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ विश्वसनीय कपडाको एकमात्र विक्रेता सिजन कपडा पसल टाढी प्रोपराइटर सलिम महम्मद शेख मोबाइल अन्ठानब्बे सम्पूर्ण रेडिमेड कपडाहरूको लागि हामीलाई सम्झनुहोस् नववर्ष दुई हजार सत्तरी साल के पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गर आपजन तथा शुभचिंतक में हार्दिक मंगलमय शुभ कामना अर्पण करदीप अर्गानिक फिश रेस्टुरेट प्रोप्राइटर सन्दीप था मोबाइल अंठानब्बे चार कहाँ संपूर्ण खाजा नास्ता को व्यवस्था रहें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 नव वर्ष 2070 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरु आफन्तजन तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं। सापकोटा डेरी पसल प्रोप्राइटर रघुनाथ सापकोटा हामी कहाँ पनीर, दही, दूध पाउनुका साथै अन्य दूधका परिकारहरु पाइन्छ। प्रिय हृदयको टु मेरो लागि तिमी प्रिय नै छौ। विगतमा जसरी नै मायालु नै छौ। तर तर तिम्रो लागि भने सायद सम्झना घेणा र तिरस्कारको पात्र भएको छु थाहा छैन थाहा छैन मेरो पवित्र र निश्चल प्रेमको बदलामा तिमी किन कसरी पत्थर भयौ तिमी किन त्यसरी परिवर्तन भयौ आखिर किन गल्ती भएको थियो र म आखिर किन कमजोर भएको थियो र म कसले भन्छ प्रेम गर्नेहरूको लागि कुनै स्थान छैन भनेर प्रेम, प्रेम, प्रेम, प्रेम, प्रेम रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जमा शनिबार राति बिबिसी नेपाली सेवा पछि तैको प्रेम पत्र को साथ में कार्यक्रम प्रेम पढ़ प्रेम पढ़ प्रेम पढ़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 यो छोटो व्यवसायिक विश्राम पछाडिको समयमा फेरि पनि तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेग हर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर हामी विशेष गरी तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन मन लागेको छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य पाँच त्रिसठी तिन र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि आफ्नो आफ्नो त सम्झिनुहोस् तपाईँको सम्झनाको साथमा हामी सुमधुर साङ्गीतिकी आवाज पनि तपाईँको माझमा राख्ने नै छौँ र यति पनि कोही साथी आउने तर्खर गरिराख्नु भएको छ आइसक्नुभयो अरे राज्यले यस्तै इसारा गरिसक्नुभयो म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ लामा। लामा। के जी? के मेरो पनि सबै ठिक छ नयाँ वर्षले तपाईँको जिन्दगीमा अझ धेरै खुसियाली थपियो तपाईँलाई शुभकामना थ्याङ्क यू अनि आज अर्पणसम्म रोडमा आउनु भएको छ कसो सम्झिन मन लाग्यो सरिताजी आउनु भएको थियो खुराकबाट र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नुभयो रे राजुले त्यस्तै इसारा गरिराख्नु भएको छ म उहाँसँग पनि कुराकानी गर्छु नमस्कार, नमस्कार। नमस्कार हजुर अनि खासै खानु भयो कि अनि के छ गाउँ घरतिरको घर परिवारको हालखबर साँझको बेलामा अलिकति बढी हावाहरी चल्या घामले पोल्याएको छ त्यही त के गर्ने यस्तै छ हाम्रो नेपालको स्थिति भनौँ चलेको नियम है भन्नुपर्छ है जे भयो पनि सहनै पऱ्यो त्यही पऱ्यो क्यारे है ल ठिकै छ अनि यहाँ जर्पण समर्पणमा आउनु भएको छ हाम्रो मेङ्गलाजीलाई चाहिँ कसो सम्झिने मन लाग्यो धन्यवाद नुण नुण नुण नमस्कार रौबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृंखलामा हामी एउटा जोड्छौँ एकैछिन पछाडि कोही साथी आइसक्नु भएको छ कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ रामरण अधिकारी रामचरण के छ तपाईँको हाल खबर एकदम एकदमै ठिक हुनुहुन्छ है ल ठिकै छ ल किन खुसी हुनुहुन्छ भन्नुहोस् न ठिकै छ खुसी लाग्यो यति धेरै रेडियोलाई माया गर्ने साथीलाई मैले पनि आज भेटेँ है ल यसरी नै माया गरिराख्नु होला सम्झिराख्नु होला अलिकति माया कम गर्न थाल्नु भएको जस्तो पनि लागि सधैँ सुनेर साथ दिनुहोला केही कमी कमजोरी छन् भने कसरी बढ्दा राम्रो हुन्छ अगाडि त्यसरी तपाईँको सल्लाह सुझावको पनि अपेक्षा गर्छौँ है अनि सम्झिनुहुन्छ राजकुमार हजुर म आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार यति बेला रामचरण अधिकारी आउनु भएको थियो रमाइलो बस्तीबाट अर्को साथी आउनु भएको छ अरे उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने एउटा मिठो आवाज हामी तपाईँको माझमा राख्छौँ नै हजुर नमस्कार ठिकै छ जे होस् एउटा मिठा आवाज नै सुन्नुपर्छ भनेर चाहिँ साथीहरूले पनि खोजिराख्नु भएको रहेछ क्या अरे त्यही भएर पनि फोन डिस्कनेक्ट भयो फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस एकैछिन यो गीत सुन्नुहोस् त्यस पछाडि फेरि आउँछौँ न जाओ बरू मारे रा जाओ मरू न बचनू पारे रा ना जाओ रोपेर नजा दि नज म प्रिपेयर छु मायाको एक्जाम लिन्छु भने पनि ल्यु सबै सब्जेक्ट को लागि म प्रिपेयर छु खाती दिल तोडेर नजाऊ बरु मारेर जाऊ मर्नु नबाच्नु पारेर नजाऊ तपाईँ पनि कसैलाई मर्नु न बाँच्नु पारेर चाहिँ कोही कतै नजानु होला गीतले पनि यस्तै भन्दैछ मैले भने गीतले भन्दैछ र यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय मेगा हर्चमा साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर विश्वको जुनसुकी कुनामा रहेर तपाईँले हामीलाई सुनिराख्नु भएको छ कोही साथी आफ्नो आफन्तलाई सम्झिनको लागि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर हजुर अनि के गर्नु शान्तिजी है घरमा बस्दाखेरि ए कपडा सिलाउनुहुन्छ है ल ठिकै छ केही न के गर्नु परिहाल्यो गरिन्छ पनि है अनि शान्ति अर्पण समर्पण कतिको सुन्नुहुन्छ हाम्रो शान्तिजीले भनेर मैले पनि सम्झिराख्न पाउनुपर्छ है त अनि आज कसो सम्झिनु पार्वतीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ शान्तिजी कार्यक्रम खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नुहोस् है नमस्कार शान्तिजी आउनु भएको थियो यति बेला कुरा अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र साथसाथै तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुऱ्याइराखेका छौँ यदि सम्झिन मन लागेको छ आफ्नो आफन्तलाई आफन भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ आउँदै गर्नुहोला होला, बाटो अलिकति टाढा जानुभएको छ केही भन्न मन लागेको छ नजिकै हुनुहुन्छ तर केही भन्ने माध्यम भेट्नु भएको छैन अप्ठ्यारो परिरहेछ भनेदेखि तपाईँले हाम्रो दुईवटा बाटो खुल्ला गरेका छौँ हामीले त्यो नम्बरमा फोन गरेर आफ्नो आफन्तलाई सम्झना सन्देश राख्नुहोला यो जानकारी तपाईँलाई दिन्छु र तपाईँलाई थाहा पनि छ हामी अर्पण समर्पणको श्रृङ्खला लिएर हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजीसम्म यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग नमस्कार. नमस्कार। ग़ा ग़ा जी? तपाई के गर्नु कहिले गाई गर्नुहुन्छ किन नि लाग्दैन लागेर हो त ठिकै छ आज त लाग्यो मलाई पनि खुसी लाग्यो धेरै प्रयास गर्दा गर्दै आज भेट हुन पाएँ म पनि है अनि अरू पनि सम्झिनुहुन्छ आज म यता तन्टी धेरै थियो अनि अघि सरिता सरिताले फोन गर्नुभएको थियो सरिताको लागि अनि मेरो दिदी शान्तिको लागि अनि तन्ट्री रुमको दादाको लागि अनि हजुरको लागि अनि सूर्य राई अनि सुभाष राईको लागि रिजन राईको लागि मलाई पार्वती तिमी नचिङ्ग सम्पूर्णको लागि हैस्कार पार्वतीजी हुनुहुन्थ्यो यति बेला कोरागदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर साङ्गीतिक आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छौ सो सिम् सिम्पल आफ्ले माझमा बिच रहेको गीत हो निकै नै मिठो छ यति बेला राख्छ लागि जेली सो शिमपालन के सुमधुर आवाज तपाईँलाई सुनिसक्नु भएको छ यति बेला अर्पण समर्पणको यो बसाई तपाईँ सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ अझै पनि पुर्याउने रहर थियो तर के गर्नु समय नेटवर्क काटिसकेको छ आजको लागि भने कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला सुनेर बस्दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगन गरेर विश्वको जुनसुकै गुणामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र त्यस्तै गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनु भएको थियो गोविन्द घिमिरे नजिकैबाट आउनु भएको थियो त्यस्तै गरी हुनुहुन्थ्यो कुराकबाट मेघनाथजी हुनुहुन्थ्यो रनपा नौबाट रामचरणजी हुनुहुन्थ्यो शान्तिजी हुनुहुन्थ्यो पर्वतीजी हुनुहुन्थ्यो तपाईँ सम्प्रलाई धन्यवाद तपाईँमध्ये कतिले फोन प्रयास गर्नुभयो होला फोन लागेन होला तपाईँप्रति पनि आभार प्रकट गर्छु र तिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यस श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु शु। तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लुप फाँकेको बसाइ लिएर आउनेछु त्यो तिनजेलसम्मको लागि पनि छुट्टिन्छु हवस् त नमस्कार हुन्छ